दुखले बनाएको घर पुस्तौसम्म रहन्छ ढुक्क भएर पर्नु भर पुस्त दुःखले बनाएको घर पुस्तौसम्म रहन्छ ढुक्क भएर पर्नु भर सम्म रहन्छ निर्णय लिँदा राम्ररी सोच्नु भन्छ आमा बाबु त्यसको असर पुस्तौसम्म रहन्छ बाबु त्यसको असर त पुस्तौसम्म रहन्छ निर्णय लिँदा राम्ररी सोच्नु भन्छन् आमा बाबु त्यसको असर पुस्तौंसम्म रहन्छ चोटिला मुक्त किला हरफहरूमा आमाबाबुका आशीर्वाद पनि यसरी लेख्न सकिन्छ यसरी देख्न सकिन्छ मुक्तकार युवराज लामिछाने प्रदीपकाई नै चोटिला मुक्तक हरफबाट आजको बिम्ब प्रतिविम्बको उठान गरेका छौं यो चिसो चिसो अनि छिपिन्दो छिपिन्दो रातमा कार्यक्रम विम्ब प्रतिविम्बको पर्खाईमा बस्नुभएका सम्पूर्ण मुक्त किला म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु दुखले बनाएको घर पुस्तौसम्म रहन्छ ढुक्क भएर पर्नु घर पुस्तौंसम्म रहन्छ निर्णय लिँदा राम्ररी सोच्नु भन्छ आमा बाबु त्यसको असर पुस्ता रहन्छ जुगौं जुग, जुग प्रभाव पार्ने आशीर्वाद आमा बाबुले पक्कै पनि दिने गर्छन् मुक्तकार युवराज लामिछाने प्रदीप कात्रोमा खोल्ती उहाँको मुक्त कृति एउले उहाँसित भेट भएको छ र यही कृति बोकेर कार्यक्रम बिम्ब प्रतिबिम्बमा हाजिर हुनु भएको छ प्रदीपजी हार्दिक स्वागत छ मुक्त स्वागत छ कार्यक्रम प्रतिबिम्बमा धन्यवाद कात्रोमा खोल्ती पुस्तक प्रकाशित भएको त अलि अगाडि नै हो राम्रा मुक्तक लेख्नुहुन्छ भनी त थाहा थियो यसरी संग्रहमा भेट्न पाउँदाखेरि कार्यक्रम बिम्ब प्रतिबिम्बलाई झन खुसी लागेको छ मलाई पनि बिम्ब प्रतिविम्बले हो मलाई मुक्तक लेख्न सिकाएको आज प्रत्यक्ष तपाईँको अगाडि बस्न पाउँदा एकदमै गर्व महसुस भएको छ कस्तो राम्रो आशीर्वाद दिनुभएको रहेछ है आमाले मम्मीले बाबाले यसो नगर उसो नगर भनेको कुराहरूलाई चाहिँ मुक्तकमा टिप्न बडो मजा आउँछ मिलेकाती हिसाब किताब गल्ती बनाइदिन्छु मिलेकाती हिसाब किताब गल्ती बनाइदिन्छु म अब नयाँ नौलो चलन चलाइदिन्छु आजबाट कसैले घुस मागे मलाई खबर गर्नु म त्यसको कात्रोमा पनि खल्ती बनाइदिन्छु म त्यसको कात्रोमा पनि खल्ती बनाइदिन्छु शीर्ष मुक्तक यही नै हो नि है हजुरमा खल्ती यही मुक्तबाट छानिएको पनि बोल्न खोजेको पनि कात्रोमा खल्तीसँग सम्बन्धित कुराहरू नै छ शीर्षक बडो व्यङ्ग्यात्मक छ नि मुक्तक नै मुक्तक आफैमा एउटा व्यङ्ग्यात्मक विधा भएको हुनाले यसको शीर्षक पनि त्मक नै हुनुपर्छ जस्तो लाग्यो मलाई कात्रोराजीक सुन्नेहरूले भन्ने कुरा हुँदा म त कस्ता छन् मलाई थाहा हुँदैन खासमा सुन्नेहरूले मन पराउनुहुन्छ उहाँहरूले राम्रै प्रतिक्रियाहरू दिनुहुन्छ अब त्यो तपाईँको कुरा हो अनि अरू मुक्तक सुन्नेहरूको कुरा हो मैले चाहिँ कस्तो लेख्छु मलाई थाहा छैन पाठक हम विभिन्न कार्यक्रम मूल्यांकन करने अब आज को बीमा प्रतिबिम को बसाई को यहां कई मुक्तकिलो कृति कात्रो में खोलती मुक्तको क्रमश सुन्दे जाऊ रीच बीच में धुन जोड़ने मुक्तक सुंदक पाने छने छापि रुआन बाआमा किनेर पाउने छैन त्यसैले कदापि रोवा आएपछि घर भाँडिन्छ भने अन्तै जाऊ म पछुताउनै छैन मन मुटु भन्दा भन्दै तन माग्न सक्छ मन मुटु भन्दा भन्दै तन माग्न सक्छ ख्याल गर जिन्दगीमा दाग लाग्न सक्छ आज तिम्रो लागि बामा त्याग भन्नेको विश्वास नगर आज आज तिम्रो लागि बामा त्याग्छु भन्नेको विश्वास नगर किनकि भोलि कसैको लागि तिमीलाई त्याग्न सक्छ मुक्त कन्ठ पनि आउँछ है प्रायः मुक्त कण्ठ हुन्छ यो मनमा अत्याचार गर्न मनाइ छ तिमीलाई यो मनमा यो मनमा अत्याचार गर्न मनाइ छ तिमीलाई लापरवाही व्यवहार गर्न मनाइ छ तिमीलाई आज आउँछौ लु र टाढा भागी जान्छौ आज आउँछौ लुट्छौ र टाढा भागी जान्छौ त्यसैले त प्यार गर्न मनाइ छ तिमीलाई त्यसैले त प्यार गर्न मनाइ छ तिमीलाई मुक्तक शैली शिल्पका बारेमा सोध्नै परेन युवराजीलाई मुक्त कसरी लेखिन्छ मुक्तक लेख्दाखेरि लेखिदो रहेछ दाइ खै कसरी लेखिन्छ लेखिन्छ मलाई पनि थाहा था। हुँदैन स्कुलदेखि भन्दा लेख्नलाई मैले नौ दस क्लास पढ्दैदेखि लेख्थेँ त्यति बेलादेखि नै म यो हाम्रो बिम्ब प्रतिबिम्ब सुन्थेँ मेरो घर चाहिँ त्यति बेला हामीले बिम्ब प्रतिबिम्ब र चिठी लेखेर पठाउँथ्यौँ नाम मलाई पनि याद छ अब आउन के गरेँ है सुन्न चाहिँ मैले एक्चुली सुने कि जस्तो लाग्छ है चिठी लेखेर पठाउँथ्यौँ अब यहाँ आउन कतिपय आउँथे कतिपय आउँथेन होइन सुन्न म पहिलेदेखि सुन्दैन मुक्तको संरचना बुझेर लेख्न लागेको चाहिँ सोह्र वर्षमा लाग्दैछ पक्का भने यसले उत्पादन गरेको मान्छे एकजना म पनि हो <laughs> कात्रोमा खोल्ती बिम्ब प्रतिबिम्बको पनि प्राप्ति ठान्छौ नि हामी एकदमै यो खुसीको कुरा हुँदा यस बिम्ब प्रतिविम्बले मलाई मुक्त लेख्न नसिकाएको भए काँमा खोल्ती नआउनु पनि सक्थ्यो तर बडो मिठो इर्ष्या लाग्छ के युवराजीका मुक्तहरू पढ्दाखेरि बडो मिठो इर्ष्या लाग्छ एक सय अडचालिसवटा मुक्तक छन् होइन यसमा हजुर हजुर लेख्न त थुप्रै लेखियो तर छान्दाखेरि यति छानियो लेख्न धेरै लेखियो त अब के हुँदो रहेछ भने लेख्न पहिला लेखिन जति पनि बिस्तारै अब मुक्तक भनेको यो हो है भन्न थालेपछि बुझेपछि अनि त्यसपछि त्यो मुक्तको नामबाट अलिकति टाढा सर्दो रहेछन् कि <laughs> लेख्न धेरै छ दाई तर यसमा केही छानेर राखेको छु धुनलाई पनि जोडौँ न प्रदीपीलाई धुनलाई जोडौँ है मैले प्रदीपजी पनि भनिरहेको छु युवराजी पनि भनिरहेको छु प्रदीपमा राखेर राख्नु भएको होइन एकदमै राख्नु सिकाइदियो यस्तो कुरो यस्तो इन्भर्टेड कमा कस्तो छ भन्दा मलाई चाहिँ मेरो सर्टिफिकेटहरूमा युवराज लामी छाने नाम गाउँमा चाहिँ सँगै पढ्ने साथीहरू बोलाउने साथीहरूले प्रदीप भनेर चिन्ने त्यसपछि यो फेसबुक ट्विटरहरू चलाउने क्रममा एउटा गल्ती मेरो पनि छ मेरो गल्ती मेरो पनि छ मेरो रहरलाई कारबाही हुनुपर्छ मेरो रहरलाई गिज्याउने सहरलाई कारबाही हुनुपर्छ म आजैबाट तिमीलाई आँखा लगाउन छाडिदिन्छु म आजैबाट तिमीलाई आँखा लगाउन छाडिदिन्छु तर मैं लोभ्या ती आधार कार आखाई तिप्रोहार मे बाधने सुगंध छिप्रो निश्वास बैसा नारी पानी गुरुङ बुझैमा पानी कसरी पानी जीवन झुसा तसारी पूषा पनि मन, बाँकी छु मेरो यही मनलाई राखने घुम्पी घर छैन तिम्रो दोभा भना भए कैमा पानी राम्रा नराम्रा दुबै न थरी भए कैमा पानी जनै पानी जो भन फुल छ जसरी फुल मेरो आँखालाई राखने घुम्ती घर छैन त्यो घुम्ति घरको गर खोजी गर्नुभएको हो हरिभक्त कटुवालले नारायण गोपालले खोज्नुभएको हो र युवराजीकै मुक्तको भावना वरिपरि यो चाहिँ चुटुक्क मिसाएका हामीले गल्ती मेरो पनि छ मेरो रहरलाई कारवाही हुनुपर्छ मेरो रहरलाई गिज्याउने सहरलाई कारवाही हुनुपर्छ म आजैबाट तिमीलाई आँखा लगाउन छाडिदिन्छु तर मलाई लोभ्याउने ती आधारलाई कारवाही हुनुपर्छ मुक्त होस् त यस्तो होस् नि है <laughs> मुक्तलाई फेरि जोड्दै जाउँ मुक्त गर्छु आफूलाई आफ्नो आफूलाई आफ्नो ठाउँमा राख्न सक्नुपर्छ आई लाग्ने माथि जाई लाग्न सक्नुपर्छ जीवनमा कहिल्यै पनि पछुताउनु पर्दैन जीवनमा कहिल्यै पनि पछुताउन पर्दैन युवाहरूले आफ्नो ज्यानमारा भएपछि आउँदो रहेछन् याद माया भएपछि छुट्टिएर बस्न कहाँ सकिन्छ र छुटिएर बस्न कहाँ सकिन्छ र तिमी पानी र म माछा भएपछि एक पटक, पटक भएको थियो भेट बार बार भएको छैन एकपटक भएको थियो भेट बार बार भएको छैन बोलचाल पनि हाम्रो नजरअनुसार भएको छैन एकपटक भएको थियो भेट बार भएको छैन बोलचाल पनि हाम्रो नजरअनुसार भएको छैन भन्नेले त भन्छन् सधैँ प्रेम धनले होइन मनले हुन्छ भन्नेले त भन्छन् सधैँ प्रेम धनले होइन मनले हुन्छ तर यो प्रेम प्रस्ताव स्वीकार भएको छैन र अराहेका कामहरू पनि टेर्ने छैनन् नजन्माऊ भने त मलाई अपुतो ठान्छन् होला नजन्माऊ भने त मलाई अपुत्व ठान्छन् होला जन्माऊ भने भोलि सन्तानले हेर्ने छैन अल्छी मृत्यु पस्वी मृत्यु पस्व युग युग बा की दिने मोटू झिकी दिन सिद मत्र लिखो मोटू झिकी दिन सिोड़ जानू थोखो दे चा करने को बाने को बाचा बंधन पानी देखिए माया करने को चोखो माया पानी देखिए कसम खानसम खानोई रोईुटिन कसम खानसम खानसी हसि हसी हँसी कसम तोड़े को पानी देखिए चोखो माया पनि देखियो है, ढकालले सुमधुर गला दिनुभएको छ नारायण गोपालले संगीत भन्नुभएको हो कालीप्रसाद रिजालले याद मात्र लिन सिकायो मुटु झिकी दिन सिकायो जानु थियो भने त माया गर्न किन सिकायो युवराजीको पनि दार्जिलिङहरू त पलाका छन् <laughs> आउँदैन उमेर सोह्र वर्ष घुमेर भन्ने गीत सुनियो कि सुनियो के भन्नुहुन्छ बा आमाले <laughs> <laughs> त अब बिस्तारै कुरा चलाउनुहुन्छ हुर्की भन्नुभएको छ नि पकायो भने अब हुर्किसक्यो भनिदिन्छ तर अझै दुई चार वर्ष केही हुँदैन सोच्दैछ पहिलो प्राथमिकता अध्ययनलाई दिनु पर्यो त्यसपछि सुन्दै नजर जुधाउ अनि पत्थर धुलो पारेर <Nasar> chan, chan, <Nasar>: uh -huh. <Nasar>: uh -huh. नजर जुन् अनि पत्थर धुलो पारेर छाड्छन् बगी राख्छन् हाँसु र मन दुलो पारेर बगी राख्छन् हाँसु र मन दुलो पारेर छाड्छन् ख्याल गर बगैँचाका फूलहरू पल पलमा अब ख्याल गर बगैंचाका फूलहरू पल पलमा अब भमाराहरू आउँछन् र बिटुलो पारेर संसारका सारा खुसी दिन तयार भएकी थियो संसार का सारा खुशी दिन तैयार भैक संगी को मजा लीन तैयार भसार का सारा खुशी दिन तैयार भि संगी को मजा लीन तैयार भी थ बिर्स प्रिया तिमी आज कसरी बिर्स प्रिया तिमी हिजो तनमन सुमपीन तैयार भैक थे तिमीले पनि सुनिराखे हो नि अहिले होला नि धेरैले सुन्नुहुन्छ बिम्ब प्रतिबिम्ब कति छन् फ्यान त्यो त अब खै धाइ के भनौँ र जस माया गर्ने मान्छेहरू धेरै हुनुहुन्छ रेडियोमा बोल्ने मान्छे भइसकेपछि म मा पनि तपाईँले जस्तै तपाईँ नै सिकाएर मुक्तकै कार्यक्रम चलाउने मान्छे बुटवलमा है बुटवलमा त्यहाँबाट मुक्तकै कार्यक्रम हो निक्तको विशुद्ध मुक्तको अब पाँच वर्ष लाग्ने तयारीमा छ अहिले त सामाजिक सञ्जाल मार्फत संसारभरि युवराजीको पनि आवाज गुन्जेकै छ एकदम सुन्नुहुन्छ हामीले काठमाडौँमा सुन्न पाइँदैन कहिले काही लिङ्क पारियो भने चाहिँ सुनिन्छ फेरि नेट पनि नेपालको नेट चिप्ले किरा जस्तै एकदम गतिमय छ फेरि <laughs> रेडियो यही सुरु भगवान एक लगाम भएर होला भेट भएपछि छुट्टी नै गाह्रो पर्छ तिमी चुम्बक फलाम भएर होला यसरी मुक्तको उठान हुन्छ त्यसपछि एउटा गीत बज्छ त्यसपछि नमस्कार अनि हार्दिक स्वागत टक्न चाहन्छु कार्यक्रम मुक्तक सरोवरको पर्खाइमा रहनुभएका तपाईँ सम्पूर्णलाई सदाजस्तै आज पनि तपाईँहरूकोमा आज उपस्थित भइसकेको छु आवाजबाट म युवराज लामी त्यस्तै गरी हाम्रो अब दाईलाई प्रविधि बनाऊ प्रदीप कहिले आउँछ कहिले आउँदैन दाई सो यसरी नै बिस्तारै मुक्तको बारेमा केही कुरा गरेँ अनि अहिले सबै ठाउँमा एफएम का तरङ्गहरू स्थापित भइसकेपछि धेरै प्रतिभाहरूले पनि अवसर पाएका छन् रेडियो सुनेर मुखमे ट्याएर यसरी नै बोल्न पाए हुन्थ्यो भनेर बस्नु र आफैले बोल्नु त एकदमै बिमा प्रतिमा सुन्दाखेरि म पनि यसरी नै बोल्न पाएँ भन्ने त थियो तपाईँको मलाई त्यति थियो रेडियोमा काम गर्ने रहर बहुत थियो है त्यसपछि काठमाडौँ अनि त्यसपछि यहाँ पनि अब बाह्र पास गरे कि यसलाई रेडियोमा बोल्न कसले देला र भन्ने जस्तो मलाई भयो त्यसपछि फेरि अब बुटोल जानु पर्यो अनि समयको भनौ म, म, म मेरो घर बनाएको नजिकै रेडियो रहेछ कुरा राखेको लगाऊ न तिमी आफू पनि लेख्दोरहेछ भन्ने कुरा गर्नुभयो सरले सुकी मोर पनि दिन्छन् कि मुखको तितो मात्रै फाल्ने हो जोस सुकी मोर भनेको श्रोताहरू है मैले त्यसरी लिन्छु हाम्रो श्रोताहरू धेरैजनाले माया गर्नुहुन्छ त्यही हो मेरो कमाई भनेकै त्यही हो अनुभव त सङ्घालियो अनुभव सँगालियो दाई दाईहरूसँग यसरी भेट हुने मौका मिल्यो यो मैले चाहिँ कल्पनै नगरेको कुरा हो म भोलि चाहिँ बिम्बप्रतिमा जाउँला रमेश दाईको अगाडि बोलुला भन्ने चाहिँ त्यो सोचै थिएन नि त कुर्ती एउटा हासी हाँसी यो छाती तिम्रै बाटो हो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 विम्ब प्रतिविबमा यहाँहरूले आफ्ना मुक्त किला भावना पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब पोस्टबक्स नम्बर छ सय चौतिस रेडियो नेपाल काठमाडौँ इमेलबाट पनि आफ्ना मुक्त किला रचनाहरू पठाउन सक्नुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बको इमेल आईडी हो रेडियो प्रतिबिम्ब यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा मुक्तकार हुनुहुन्छ युवराज लामिछाने प्रदीप निकै रोजा मुक्तकारको रूपमा लिइने शुभनाम हो कार्यक्रम बिम्ब प्रतिविम्बले युवराजीलाई नै सम्बोधन गरिराखेको छु प्रणय पहाड़मा निकै पारिला हुन्छन् उनका मुक्तक व्यग्यवाड़ले हान्ने धारिला हुन्छन् उनका मुक्तक प्रदीपको उन मुक्तकिलो यात्रा निरन्तर अगाडि बढ़ोस् भन्नुपर्ने सबै भन्छन् भरिला मुक्तक भन्न पर्ने मजा के भरीला उनका मुक्तक मलाई पनि त्यस्तै लाग्छ है मुक्त पढिसकेपछि कात्रोमा खल्तीको सार चाहिँ यी नै चार पंक्तिबाट खिच्न खोजेको मात्रै हो अहिलेको यो समय सापेक्ष विधा पनि भएको छ नि अहिले त हामी सामाजिक सञ्जालको संसारमा छौँ हजुर छोटो मिठो चोटिलो पोटिलो मोबाइलबाट एसएमएस गरेको भरमा पनि त पठाउन सकिन्छ आफ्नो यी चार पङ्क्ति पनि यसरी नै एसएमएस गरेर पठाएको हर होइन अहिलेको सञ्जालको दुनियाँ र साहित्य हजुर यसको बारेमा केही बोल्न आउँछ कस्तो छ भने साहित्यलाई धेरैजना लेख्ने हुनुहुन्छ अहिले यो सामाजिक सञ्जालले गर्दा पनि यो होइन तपाईँको के भयो अब रमेश दाई काठमाडौँ हुनुहुन्छ म बुटोल्छु अब मेरो तपाईँको भेट सम्भव छैन म लेख्छु तपाईँलाई पठाउँछु दाई कस्तो भयो होइन तपाईँले सल्लाह सुझाव दिनुहुन्छ ल अझ राम्रो गर ठिकै छ यति मात्र लेखेर हुँदैन है भन्ने जस्तो सल्लाह सुझावहरू आउँछन् होइन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका छ दाई नेपाली साहित्यमा अहिले हेर्नुहोस् तपाईँको गजल मुक्तकहरू कविताहरू हामी देख्छौँ एउटा चाहिँ साहित्यको बाढी छ नि त अहिले अब त्यो बाढी छ तपाईँको सङ्गलिने क्रममा पनि छ बिस्तारै सङ्गलिन्छ पनि एक त्यो भ्याकुता असली साहित्यलाई उकासनमा सामाजिक सञ्जालले धेरै मद्दत गरेछ मुक्त सुनौ पहिला तिमी मेरो समीपबाट टाढा हुनुमा तिमी मेरो समीबाट टाढा हुनुमा र कसैको दिलमा गएर गाडा हुनुमा तिमी मेरो समीबाट टाढा हुनुमा र कसैको दिलमा गएर गाडा हुनुमा केही न केही त रहस्य थियो होला केही न केही त रहस्य थियो होला फुल जस्ती मान्छे तिमी काँडा हुनुमा काडा बीच फुल न फुल रेछ जीवन फुलै फुल मात्र पनि होइन जीवन काडा बीच फुल फुल रहेछ जीवन फूल फुल फूल मात्र पनी मरी दिन मानस ले विष पीन ग मरी दी मिसे विष पीने गर् को बाची दिष पीने गर् विष विष मतृपनी होना रहे जीवन काँडा बेच फुल फुल रहेछ जीवन फुलै फुल माने फुलै फुल मात्र पनि होइन रहेछ जीवन काँडा बिच फुल्ने फुल रहेछ मिठो घोला दिनु भएको छ आफैले आफैले संगीत गर्नुभएको हो तिमी मेरो समीपबाट टाढा हुनुमा र कसैको दिलमा गएर गाडा हुनुमा केही न केही त रहस्य थियो होला फुलजस्ति मान्छे तिमी काँडा हुनुमा फुल मान्छे काँडा हुनुमा मुक्त यसरी नै आउँछ नै सुन्दै जाऊ सु जब खबर भरिएको अखबार आउँछ यो मनमा पनि के के विचार आउँछ जब खबर भरिएको अखबार आउँछ यो मनमा पनि के के विचार आउँछ मैले जस्तै दुनियाँले पनि सोच्दा हुन् मैले जस्तै दुनियाँले पनि सोच्दा हुन् यो देशमा कहिले गति सरकार आउँछ र समुन्नति होस् म आजै भन्छु बाबु हिमाल हराउँछ भनेर म आजै भन्छु बाबु हिमाल हराउँछ भनेर यी नदी नालासँगै ताल हराउँछ भनेर रा, हजुरआमा बारम्बार भन्नुहुन्थ्यो मलाई हजुरआमा बारम्बार भन्नुहुन्थ्यो मलाई केही गरेनस् भने तैँले नेपाल हराउँछ भनेर जिन्दगीमा उतै भीरहरू छन् दुखी गरीबका मनमा कति पीरहरू छन् जता फर्कियो जिन्दगीमा उतै भीरहरू छन् जसले देशलाई धरापमा पारे सधैँ दे जसले देशलाई धरापमा पारे सधैँ उनै दुनियाँको नजरमा वीरहरू छन् शुनो, शुनो। जता नालीहरू छन् दिदीलाई मारेर भेना पछ्याउने दिदीलाई मारेर भेना पछ्याउने यहाँ पनि नालायकीहरू छन् धेरै ठाउँमा हुने कुरा रहेछ बस भलाटुमा बस को नाम भैर हो नजर मिलाने काम भार हो भेड़ भुट्टी नहीं ले खेकलो भै बेसै हुन्थ तिमीलाई नदेखेको भए तिम्रो नौ तिम्रो न तिम्रो नौ काले चिमा नले खेको भै नदेखेको भए नलेखेको भए को देखिको गलती भोगी भंसु मेरे फर्कू हेदी न थे मुहारे हेदिना थे मुहार न छे के तू भे के को भरे न देखे को भरे ट्राट्चे के कुप्गे प्राट्चे के कुप्गे जानी नजरको हाम्रो जान हुन्थे नजनी जिन्दगी को घुमतिर जिन्दगी को घुमति विषय हुन्थ्यो तिमीलाई नदेखिएको भए तिम्रो नाम कलेजीमा नलेखिएको ना भए रोशन साईले गजल गाउनुभएको छ युवराज लामी छाने प्रदीप आजको बिम्बा प्रतिबिम्बमा हुनुहुन्छ कात्रोमा खोल्ती उहाँको मुक्त किलो कृति हो र यही कृतिको न्युमा आजको मुक्तकिलो बसाइ बसिराखेका छौ चिसो पनि निकै बढिया छ यतिखेर त चिसो छ तुटलमा पनि चिसो छ गाडी चढेर आएको प्रायः म रातिमै हिँड्छु बसपाक झरेर त कमायो ठक बनायो राति होइन त्यो पनि दिउँसो काम गरे यताउता भइन्छ के अरे भएर व्यस्त अलिअलि व्यस्त भएपछि अनि रातिमा हिँड्न सजिलो पनि भयो सुत्ने बेला सुतेर उठ्दा त काठमाडौँ पुगिन्छ नि त थुप्रै साथीभाइहरू होला भेटघाट होला हिजो भेटेँ केही साथीहरूलाई कतिपय खबरै छैन आज बिमा फर्दिमा अब सुनेपछि भेट्ने क्रममै हुनुहुन्छ ला, ला। यो प्रियसीको लागि श्रीमतीको लागि तर बिहे गरेका छैन परिवारमा सबै कि सम्पत्ति भएकी छेउ परिवार मा की की मेरो मन मा की wow, wow. परिवार मा की की मेरो मन मन कती भारो महसूस महसूस होने कई नगर्य तुम गर्भवती भूक्त सुनुआ दस वर्षदेखि बाहिर बाहिर आउने जानेमा हुनुहुन्छ फेसबुक बुवाले बाबाले चलाउनुहुन्न बहिनीहरूले मम्मीले बाबाले सुन्न गाह्रै हुन्छ साथीहरू मेरो साथीहरू छ बाबासँग पनि उहाँहरूले सुनाउनुहुन्छ किताब पनि बाबालाई उहीँ पुऱ्याइदिएको थिएँ मैले हुर्केछ भन्ने त पर्छ हुनसक्छ <laughs> त्यो आएका रहेछ लुट्ने विचार बनाएर आएका रहेछ लुट्ने विचार बनाएर मेरो शरीरलाई नै शिकार बनाएर दिनुसम्म चोट दिरी मलाई दिनुसम्म चोट दियो निष्ठुरी मलाई तिमीले मायालाई हतियार बनाएर बाजी मारे भाले, एक एक गरी, जे सब हारे, हारे, हारे। कसले यहां के के के था जीते हारे यो अहम प्रश्न जुन रिजालले मिठो गलामा गर्नुभएको छ युवराज लामिछाने जीको मुक्तकिलो भावनामा यो गीत पनि हामीले पहिलोपटक चुटुक्क मिसाएका छौं आएका रहेछौ लुट्ने विचार बनाएर आएका रहेछौ लुट्ने विचार बनाएर मेरो शरीरलाई नै शिकार बनाएर दिनुसम्म चोड़ निष्ठुरी मलाई तिमीले मायालाई हतियार बनाएर तिमीले नै मायालाई हतियार बनाएर मुक्तकको संरचना शैली शिल्पका बारेमा केही सोध्नै परेन युवराजीसित बुटबलतिर मुक्तकको प्रभाव कस्तो छ बुटबलमा एकदमै अहिले चाहिँ मुक्तको माहौल यति तातिरहै कल्पनै नगर्ने तातेर छ कि हाम्रो पहिला गजल लेख्ने साथीहरू हुनुहुन्छ अब गजलका किर्ति प्रकाशन गर्नुभयो पनि उहाँहरू टोटल्ली मुक्तकमा लाग्नु भएको छ कि मुक्तमा कति आउँछ नि त अहिले अब रेगुलर आउनेहरू अब तिस पैतिसजना रेगुलर पठाउनेहरू हुनुहुन्छ होइन उहाँलाई म पालैसँग त्यो ठाउँ दिन्छु नत्र जोस् एक दुईजना एक दुईजना नयाँ नयाँ साथीहरू परिराख्नुहुन्छ कि उहाँहरूलाई कति बेला मुक्तको संरचनाबारे थाहा छैन होइन मुक्तक चाहिँ नेपाली साहित्यको छोटो विधा भन्ने पनि थाहा छैन चार लाइन लेख्नुहुन्छ स्वच्छ हुन्छ भनेर पर्दैन त्यो मैले कहिलेकाहीँ कार्यक्रमबाटै भन्छु संरचनाको बारेमा सामान्य होइन त्यसैको आधारमा धेरैजना जोस यसलाई हामी डिजिटल साहित्य भन्छौँ जसरी हामी तरङ्ग मार्फत श्रोताहरूको कान कानमा मन मनमा पुग्छौ यसको इतिहास पनि त लेखेला नि कुनै दिन लेखिन्छ नि दाई युवराज दाईको मुक्तक सुनेर युवराज दाईको कार्यक्रम सुनेर मैले पनि किताब छापेँ भन्दै त आउँछ अब आशा त्यो कमाई प्राप्ति यति हो दाइ बाटो नै यही हो तिमी बाहेक अरू कुनै चाहिँ साथ भइपुग्छ सम्पत्ति चाहिँ तिमी बाहेक अरू कुनै ओखती चाहिँदैन तिम्रो साथ भइपुग्छ सम्पत्ति चाहिँदैन प्रत्येक भेटहरूमा यसो भन्छन् उनी अचेल प्रत्येक भेटहरूमा यसो भन्छन् उनी अचेल लान्छौ भने लैजाऊ मलाई नौमती चाहिँ सुन्दा तर यो मङ्सिरको बेलामा नौमती नबजाई ल्याइयो भने त मजा आउँदैन फेरि ल ल बाजा बजाउनु होला कहिले शान्ति छाउँछ मनमा कहिले तोडफोड भइदिन्छ छिनमै घट्छ प्रेम कहानी छिनमै जोड भइदिन्छ खै कस्तो प्यार गर्छन् रमेश दाई अचेलका युवा युवतीहरू खै कस्तो प्यार गर्छन् अचलका युवा युवतीहरू बिहान माया बस्छ साँझमा बिछोड भइदिन्छ <laughs> यस्तो पनि हुन्छ माया अहिलेको माया त यस्तै छ <laughs> युवराजी आज यहाँकै मुक्तकिलो किलो कृतिले गर्दाखेरि पौने घण्टाको बसाइ लगभग हामी तय गर्दैछौँ रात निकै छिपिसकेको छ निसो पनि जति रात पनि उत्तिकै छिपिँदो छ आफ्ना श्रोताहरूले पनि उता बुढबलतिर सुन्नुहुन्छ आ... होला संसारभरि हामी अनलाइन मार्फत पनि पुग्छौँ र सामाजिक सञ्जाल मार्फत पनि पुग्छौँ तपाईँले आफ्नै भित्ताबाट हाम्रो बिम्ब प्रतिविम्बको लिङ्कलाई सेयर पनि गर्न सक्नुहुन्छ यी संसारभरि रहेका मुक्तकिला मनहरूलाई चाहिँ केही त भन्नु छ नि पक्का पनि भन्नु छ त धेरै भन्नु छ होइन मुक्तक लेख्ने धेरै हुनुहुन्छ उहाँहरूलाई चाहिँ मुक्तक धेरै नलेखौँ थोरै लेखौँ लेखौ तर मुक्तक लेखौँ होइन चोटिलो लेखौँ अहिले के छ भने तपाईँको अघि कुरा पनि भयो संख्या मात्रै नबढ सं नभए लेख्दाखेरि गुणस्तरीय लेखौँ चोटिला पोटिलापोटी लेखौँ लेखौ। र दुईटा मुक्त भनेपछिलाई हामी सानो प्रतिभा आयो भन्ने चाहिँ पारौँ होइन त्यो पनि गरौँ होइन मुक्तक खलो नबनाइदेऊ कहाँ चोटिलो मैले पनि आफ्नो प्रयास गर्छु हामी मुक्त सबैले आफ्नो प्रयास गरेन अवश्य पनि जति अहिले मुक्तकले लोकप्रियता लिइरहेछ त्यसको डबल त्रिबल हुन्छ भन्ने काममा लाग्ने काममा लागु अब हामीले विदा माग्नु त छँदैछ त्योभन्दा अगाडि एउटा स्वदेशी भावनाको मुक्तक सुनौ र स्वदेशी भावनाकै धुन पुछारमा छोडेर विदा मागौं पेट बस्छौ बरू हिमाल भइपुग्छ हेरेर रमाउँछौ खोला नाला ताल भइपुग्छ खाली पेट हिमाल बस् हिमल भेर खोला नाला ताल हमी को भूमि प्यारो नेपाल अप्यारो र पवित्र देश सौन्दर्यधारा बहने अशेष भक्तराज आचार्यले यिनै हरफहरूमा सुमधुर गला दिनुभएको छ स्वदेशी भावना गाउनुभएको युवराज लामिछाने प्रदीप कात्रोमा खल्ती लिएर आउनुभएको थियो मुक्तकिलो कृति कात्रोमा खल्ती लिएर आउनुभएको थियो यही कृतिको न्यूमा आजको सम्पूर्ण बसाई बस्यौं मुक्तकार युवराज लामिछाने प्रदीपजीको मुक्तकिलो यात्रा निरन्तर अगाडि बढ़ोस् भन्दै आजको कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि ओजेलिन्छुस्तो मिठो निद्र सपनीको कामना सहित नमस्कार शुभरात्री क्यारो नाचूं कि गला मिलाऊं मिलाहर्स काटे सिर नै चढाऊ यश्वास जम्मै यसमा मिसाऊं यश्वास जम्म बन्द